स्वागत गर्न चाह्यौँ यस विशेष प्रत्यक्ष प्रसारणको क्रमलाई आज हामीले करिब एक बजेबाट अगाडि बढाएका थियौँ र अहिलेको समयसम्म आइपुग्दाखेरि हामी स्टुडियोमा नै उपस्थित भइसकेको बेला हो यो र यति बेला आज हामीले समग्र रूपमा हामीले जतिसम्म हाम्रो स्रोत र साधनले भ्याउँथ्यो त्यतिसम्म प्रत्यक्ष प्रसारण गऱ्यौँ किसान दाजुभाइहरूका कुरा सुन्यौँ साथमा विभिन्न सङ्घ संस्थाले आयोजना गरेका कार्यक्रमहरूमा हामी पुग्न भ्यायौँ र सोहीअनुरूप केही कुराकानी जोड्यौँ साथमा धेरै त हामीले असारका गीतहरू पनि सुन्यौँ र यस्तैमा आजको प्रत्यक्ष प्रसारणको यो क्रम अगाडि चलिरहँदाखेरि यति बेला हामी प्रत्यक्ष प्रसारणमा जुटेका टोली यहाँ स्टुडियोमा जम्मा भइसकेका छौँ र आजको कार्यक्रममा जुन विशेष गरेर सहकर्मी साथी ध्रुव खनाल राजन दिल त्यस्तै सुजा गौतम दिवस मगर त्यस्तै दिपेन्द्र थिङ अनि सुशील गरेर हामी प्रत्य प्रसारणमा जु जुटेका थियौँ र यति बेला हामी सबैजना स्टुडियोमा छौँ र यो अनुभव बाँड्न चाहन्छु किनभने अझ धेरै साथीहरू त आज हिलो छ्यापाछ्याप गरेर हिलामै बन्नुभयो र अहिलेसम्म पनि कपडामा पुरै माटोको टाटो मैले यहाँ देख्न सकिरहेको छु कुराकानीको सुरुवात सबभन्दा बढी माटोको टाटो देखिने हाम्रा दिपेन्द्र थिङबाट गर्न चाहन्छु दिपेन्द्रलाई कस्तो लाग्यो आजको यो समग्र दिन चाहिँ यो सबैले भन्ने गर्छन् झकास भन्ने शब्द होइन अनि त्यो भएको कारणले गर्दा एकदमै रमाइलो भयो आजको माहौल चाहिँ र यो हिलो छ्यार्दाको माहौल र पहिला सानो बाल्यकालमा हिलो खेल्ने हो र अहिले अलि जवान अवस्थामा भएर खेल्दाखेरिको अनुभव चाहिँ एकदमै फरक पाइयो त्यो बेलामा सानो छाँदाखेरि खेल्नेको पल अहिले खेल्दाखेरि अब रमाइलो हुँदो रहेछ त्यो पलहरू चाहिँ सम्झियो भनौँ अनि यो हिलो छ्याप्ने सुरुवात कोबाट भएको आज आज हिलो छ्याप्ने काम सुरुमा हाम्रो रिजन सरबाट भएको थियो होइन तर यति बेला नै रिजन नभएको रिजन नभएको अवस्था त्यसपछि सबै साथीहरू चाहिँ सुरुवात गऱ्यो र एकदमै हिलो चाहिँ छ्यापा छ्याप भयो अब लाइभ गरिराख्दाखेरि अब त्यो लाइभ गर्नाले एकदमै गाह्रो पर्ने अवस्था पनि भइसकेको सिर्जना चाहिँ त्यहाँनिर भइसकेको अवस्था थियो र अलिकति भयो भने हामीले चाहिँ जोगिएर र यसरी नै हामीले रमाइलो गरेर हिलोलाई चाहिँ अलिकति जोगायौँ र लाइभ कार्यक्रम पनि राम्रोसँग गर्न सकिन्थ्यो हाम्रो सङ्गर्मी साथी दिवसले चाहिँ धान पनि रोपिरहे जस्तो लागिरहेको छ के हो कुरा वास्तवमा अब सबै साथीहरूले रमाइलो गर्दाखेरि चाहिँ मलाई पनि छुट्टै रमाइलो गर्न मन लाग्यो सबै साथीहरूले सहकर्मीहरू कोही धान रोप्ने कोही प्रत्यक्ष प्रसादमा जुटिरहने हामी पनि केही कुरामा जुटौँ अब बासे गर्ने भन्ने सोचले गएको तर पनि बाउसे सिधिसकेको रहेछ तर पनि हातमा हात मिलाएर हामीले पनि यसो धान रोप्यो यसो रमाइलो गर्यो वर्ष आउने एउटा चाडलाई यसो मनाउने कोसिस गऱ्यो र सफल पनि भयो र खुसी पनि लागेको छ सुझा अलिकति हिलो देखेर टाढा टाढा भागे जस्तो देखिरहेको पछि फेरि हिलोले नै स्वागत गर्नुभयो साथीहरूले कस्तो महसुस भइरहेछ एकदमै रमाइलो भइरहेछ हामी जति सहकर्मी साथीहरू थियौँ हामी सबैजना एक एकदमै रमाइलो गऱ्यौँ होइन हाम्रो हामी किसान दाजुभाइको खेतखेतमा पुग्यो एकदमै रमाइलो भयो अनि हाम्रो सहकर्मी साथीहरू लगतै आम मैले पनि धान रोपेँ होइन एकदमै हिलो छ्यापाछ्याप भयो एकदम हिलो एक दल दलादल पनि भयो एकदम खुसी खुसी लाग्छ मलाई एकदम रमाइलो भयो आज होस् पके पनि आज जति पनि धेरै किसान दाजुभाइहरूले रेडियो अर्पणलाई यति धेरै माया गर्नुभएको रहेछ यति धेरै मनमा बसाउनु भएको रहेछ भन्ने पनि आजको प्रदश्य प्रसारणमा हामीले देख्न पायौँ धेरै किसान दाजुभाइहरू एकदमै खुसी हुनुहुन्थ्यो अनि कतिपय ठाउँबाट किसान दाजुभाइहरूले फोन गरेर हामी झन् जतिखेर पनि रेडियो अर्पण मात्रै सुन्ने रेडियो अर्पणबाट प्रसारण हुने कृषिका कुराहरू सुन्ने तर रेडियो अर्पण चाहिँ हामीकोमा नआउने भनेर गुनासो पनि गर्नुभयो हामी समय अभावका कारण धेरै ठाउँमा जान सकेनौँ र यति बेला जानकारी गराउँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगार्चको ध्वनि तरङ्गमा असार पन्ध्र विशेष यो कार्यक्रमलाई हामीले सुनिरहेका छौँ अगाडि बढाइरहेका छौँ भन्नुपर्छ र यो समय कृषि चौतारीको हो यद्यपि कृषि चौतारीलाई पनि हामीले छेउमा राखेर रा। यो कुराकानीको क्रमलाई हामीले अगाडि बढाइरहेका छौँ यहीँ आजको दिनभरिको कार्यक्रमलाई समीक्षा गर्दैछौँ भनौँ एक किसिमबाट सहकर्मी साथी राजन दिनलाई सोध्न चाहे सबभन्दा बढी अझै हिलोको मात्रा ज्यानमा थियो होइन पक्कै पनि त्यो वीरेन्द्रनगर तिन चितवन वीरेन्द्रनगरको त्यो एउटा खेतमा हामी सुरुवातमा भनौँ न यता खैरेनीबाट गएका थियौँ त्यसपछि त्यहाँ दोस्रो कार्यक्रम त्यहाँबाट सञ्चालन गर्ने क्रममा म कार्यक्रम लाइभ गर्दै थिएँ त्यहाँ रोपारहरूसँग कुराकानी गर्ने क्रममा सहगर्मी साथीहरूले पछाडिबाट आएर यसरी हिलो दल्नु भयो कि एक किसिमको रमाइलो त भयो त्यहाँनिर मलाई अलिक गाह्रो पनि भयो कि त्यहाँनिर दिदीहरूसँग कसरी कुराकानी गर्ने रोपारहरूसँग कसरी कुराकानी गर्ने भन्ने कुरो अलिकति समस्या चाहिँ आएकै हो तर समग्रमा निकै नै रमाइलो वातावरण चाहिँ सिर्जना त्यहाँबाट सुरु भयो सुशीलतिर लागेँ म चाहिँ यति बेला कस्तो रह मेरो चाहिँ आज ल एउटा महान् चाड पनि भन्नुपर्छ एउटा जसरी हामीले दसैँ तिहार मनाउँछौँ वर्षमा एकपटक र असार पन्ध्र धान दिवस पनि हामीले वर्षमा एकपटक मनाउने गर्छौँ र आज एउटा दाना रोपेर हामीले हजारौँ मुरी फलाउने दिन हो र यही अवसर पारेर रेडी अर्पण एक सय हामी सहकर्मी साथीहरू किसान दाजुभाइहरूको खेतेतमा घर घरमा पुगेका थियौँ र त्यहाँ जाँदा मलाई अत्यन्तै खुसी लाग्यो एउटा सानो उमेरमा घरमा मम्मीसँग बुवासँग झगडा गरेर जुन हिलोमा खेलिने गर्थ्यो आज एकदमै त्यो कुराहरू दोहोरियो फेरि त्यहाँ गएर एउटामा हिलोमा खेल्न पायौँ सम्पूर्ण साथीहरू बिच एउटा रमाइलो वातावरण सिर्जना भयो निकै नै खुसी लागिरहेको छ आज हामीले यो आज दिनभरिको कार्यक्रमको समीक्षा यहाँ गर्न खोजिरहेका हौँ यति बेला पृष्ठभूमिमा निकै असारलाई झस्काउने खालको गीत बजायो कि गी जस्तो लागिरहेको छ राजु यो गीतलाई अगाडि बढाउँदा के होला हुन्छ यति बेला यो गीत तपाईँको लागि अनि हामी सबै पनि सुनौँ है त्यसपछि फेरि हामी कुराकानी लिएर आउनेछ भूमे नाग नगिनी देवी देवता सबले काइलाक खेत को रक्षा कर देव होलो पहरो नलागोस् जीवजंतु कई नलागुन् अन्न में लक्ष्मी को रक्षा कराई परमेश्वरी भाका तपाईँको बाँचमा प्रस्तुत गऱ्यौँ एघारौँ धान दिवस पनि रहेको छ राष्ट्रिय धान दिवस रहेको छ यही अवसरमा आज हामी हाम्रा श्रोताको खेतबारीमै पुगेर लाइभ कार्यक्रममा जुट्यौँ उहाँहरूको समस्याको बारेमा कुराकानी गऱ्यौँ भने यो असारलाई रमाइलो गर्नुलाई चाहिँ उहाँहरूले के गर्नुभएको छ कसरी धान रोप्दै हुनुहुन्छ कुन जातको धान रोप्दै हुनुहुन्छ पानीको व्यवस्था सिँचाइको व्यवस्था कहाँबाट गरिरहनु भएको छ भन्ने कुराहरू चाहिँ बुझेर आएका छौँ भने आज हामीसँग जेटिए बाबु पनि यहीँ हुनुहुन्छ हजुरबा पनि यहीँ हुनुहुन्छ डाँडागरे ठुल्बा पनि हुनुहुन्छ डाँडागरे ठुल्बा चाहिँ अलिक पछाडि बस्नु भएको छ किन हो रिजाउनु भएको हो कि हरिया बाबु हजुर ठुलो होइन आज रेडियो अर्परबाट दिनभरि कृषिको लाइभ पो सुनियो कुरो छोडिदेऊ अब यो कृषि चौतारीमा बस्ने भन्दा भन्दै कता कताबाट चाहिने दिनभरि रेडियो अर्पर सुनेर आजको दिनमा छ निकै राम्रो उपलब्धि पो भयो है बाबु त्यो त ठुलोबा यसो झोलामा चाहिँ केही सामान बोकेर हजुर ठुलोबाबुसँग कुराकानी पनि गरौँ पिपल चौतरीमा बस्ने एकदमै मजा लाग्छ भने यसो आएको अब ए बिच बाटोमा फेरि राजन भाइलाई भेटिहाल्यो फेरि जेठे बाबु र अनि हाम्रो डाँडागारी ठुलोबा उहाँहरू आफू मात्रै कुरा गर्ने हामीसँग हजुरबाबु हुनुहुन्छ सुजाजी हुनुहुन्छ दिवसजी हुनुहुन्छ सुशील होइन नि त्यस्तो होइन कस्तो देखेर नदेखेर सहयोग पनि मिलेको खेतबारीबाट र हिलोको सुरुवात पनि रिजनबाटै सुरु भएको थियो डाँडा गरे ठुल्पा अनि हाम्रो हजुरबा पनि जानुभएको थियो कस्तो लाग्यो हजुरबा आज लड्न दिइनँ के अरे मैले अब हेरौँ कान्छु अब यो हिलोमा गएको जाने चाहिँ होइन उता अब उताबाट रिजन नातिले अब पछाडिबाट चाहिँ कठालो समाउँछु भनेर चाहिँ आएर चाहिँ हजुर भएको अब टालुखुले हेर अब कठालो समाउँछु भनेर समाउँछु भनेर होइन कि हजुरबा हिलो लगाइदिन्छु रमाइलो गरौँ आज भनेर पो खाली त्यस्तो वा होइन तिमीलाई मैले त्यो भन्नु खोजेँ होइन कान्छु यसन अब हजुरबा लड्न थालिए रहेछ होइन अब यो टिप्लिने बेलामा टक्कै समाऊ भनेर आएको अब हिरो चाहिँ लागेको छ हेरेर खान्छु यस्तो पऱ्यो कि त्यही भएर होइन हजुर ठुलो भा आजको यो कुराकारी खालि खासै के हो खै कृषि हो खै न्यायकिन होइन हो अब मैले भन्नु खोजेको यही हो कि डाँडा गरेर डुल्पा मैले भन्नु खोजेको के भने आज किसान दाजुभाइ दिदीबहिनीहरूको माझमा गएर कुराकानी गऱ्यौँ हामी रेडियोको सम्पूर्ण सहकर्मीहरू मिलेर उहाँहरूले रमाइलोको कुरा मात्रै नभइकन यस्तो यस्तो समस्या पनि छ यो असार लागिसक्यो तर पनि यतिखेर वर्षा सुरु भइसकेको छैन यो माहौल सुरु नहुँदाखेरि सिम्चाइको व्यवस्था गर्न गाह्रो भएको छ यो सम्बन्धित निकायसम्म पुर्याउन के कसो गर्ने होला भन्ने जस्तो उहाँहरूले अनभिज्ञता पनि प्रकट गर्नुभयो के गर्नु सकेला डाँडे डुल्स विषयमा चाहिँ सबभन्दा बढी जेलाई थाहा छ जेटिए बाबुले मेरो बालीमा के भयो जेठे बाबु भन्दाखेरि उहाँले चाहिँ लै झाडा गरेर ठुलो बासो गर्नुहोस् उसो गर्नुहोस् भनेर दिएको सेल्लाले खेती गर्दा गर्दा गर्दा गर्दा मेरो त खेतीपाती पनि प्रगति मान्छे पनि प्रगति जताततै उन्नति मात्रै चल्यो है त्यही त नि ठुलो अब प्रगति नभएको भए आज चार पन्ध्रमा दही चिउरा पनि खानु पाएनथे एकदम एकदम प्रगति त हुनै पर्यो नि अब जेठिया बाबुजी आउने यसो कुरा मात्रै लाउने जस्तो भयो भने त बेकार भयो भने त प्राङ्गारिक मल छोडेर पनि मान्छेहरू रासायनिक मलतिर आकर्षित भएका छन् कारण के होला जस्तो लाग्छ अब यस्तो पनि छ यो प्राङ्गारिक मल प्रयोग गर्थ्यो पहिला होइन यो रासायनिक मल प्रयोग गर्दै गर्दै गएपछि अब यो प्राङ्गारिक मलले नै अब माटोको जुन उर्वर शक्ति थियो त्यो सबै कम बनाउँदै गयो हो होइन अनि त्यो कारणले गर्दा यो प्राङ्गारिक मलले नभेट्ने स्थिति भयो अब यो उर्वर शक्तिलाई त्यो कारणले गर्दा पनि यो रासायनिक मलहरू त्यति प्रयोगमा चाहिँ आइराखेको देखिन्छ हामीले तर मेरो बुझाइ है भन्नुहोस् दीर्घकालीन रूपमा चाहिँ यो रासायनिक भन्दा चाहिँ प्रांगारिक नै ठिक छ है अनि अब डाँडाहरू ठुलो बाहिर प्राङ्गारिकल एउटा सिकाइदेखि परिचय हुनुहुन्छ यो प्राङ्गारिक मल चाहिँ के कसरी यसो घरमै पनि बनाउन सकिन्छ यसको विषयमा राम्रो अरे को को ओ, ओ, ला राम्रो कसलाई अब भन्दैन मैले भन्नु खोजेको के भने जेटिया साहबले चाहिँ हाम्रो बुवालाई डाँडाघरे ठुलो कतिको पढाउनु भएको रहेछ कतिको बुझ्नु भएको रहेछ बाबुको चाहिँ कुरै नगर त्यो हाम्रो सुशील लाचीलाई पनि सोध्यो हुन्छ वास्तवमा प्राङ्गारिक मल बनाउन चाहिँ अब पहिला सुरु हामीले जुन घरमा प्रयोग गर्छौँ ती कुहि हामीले अब घरमा प्रयोग गरेका कुहि परालहरू हुन्छन् होइन त्यस्तै ती परालहरूलाई जथाभावी चाहिँ नफाल्ने एउटा सीमित ठाउँमा खाल्डो खनेर जम्मा पारेर राख्ने र रा त्यसलाई दुई तिन महिनासम्म त्यस ठाउँमा चाहिँ नि जम्मा पारेर राख्ने त्यो दुई तिन महिना पछाडि त्यो आफै कुहिएको हुन्छ त्यस पराललाई लिएर गएर त्यस मललाई लिएर गएर हामीले खेतबारीमा लगाउनुपर्छ र अहिले हामीले के देखिरहेका छौँ भने किसानहरूले प्राङ्गारिक मलको सट्टामा रासायनिक मलहरू र विभिन्न अरू अरू, अरू किसिमका युरिया जस्ता जुन मलहरू प्रयोग गरेको हामीले देख्न सक्छौँ वास्तवमा ती मलहरूले हामी आफैलाई नै असर पारिरहेको छ थोरै रूपमा खेती उब्जनीमा केही बढी आम्दानी त होला तर त्यसले हाम्रो स्वास्थ्यलाई एकदमै नकारात्मक रूपमा असर पारिरहेको छ हामीले घरमा प्रयोग गरिएका तरकारीमा पनि हामीले विष सेवन गरिरहेका छौँ हामीले औषधि प्रयोग गरेर मात्र ती तरकारीहरू खाइरहेका छौँ ती तरकारीहरूलाई हामीले घरमै बनाएर एउटा प्राङ्गारिक मल बनाएर ती तरकारीहरूलाई राम्रोसँग बनाउन सकिन्छ यही नै हो ल राजु बाबु सुन्नु होस् सबै मैले सिकाएको नातिलाई हेर्नु है जेटे बाबुले मलाई सिकाएको मैले नातिलाई सिकाएको अनि दिवसलाई चाहिँ केही थाहा छैन है क्या सबैले प्रश्न गरे भएर मैले जेटिए सरलाई मैले पनि एउटा प्रश्न राख्न मन लाग्यो विश्वकै दोस्रो धनी जलस्रोतको देश भन्छ तर पनि सिँचाइको कमी किन भइरहेछ नेपालमा जस्तो लागिरहेछ म सरलाई चाहिँ सोध्नु मन लाग्यो प्रश्न भने जेटिए सरलाई भन्दा पनि यहाँनिर चाहिँ ठुलोवाला नै सोध्नुपर्छ किनभने ठुलो भात त डाँडा देश विदेश घुमेर आएको मान्छे दिवासी है अब ठुलवाला नै सोधौँ किन यो सिँचाइमा चाहिँ यस्तो कमी कमजोरी भइरहेछ ठुलो या के, के, के सिन्छै मारे हाम्रो ए भन् पानीमा धनी भएर किन सिन्चाइ भएन भन्नु खोजे त्यही हो हेर्नुहोस् है अब यो प्रश्नलाई म कसरी भन्छु भन्दाखेरि पानीमा धनी भएर किन लोड सेडिङ भएको भने जस्तै <laughs> हो है त्यो जसरी लोड सेडिङ भयो त्यसै गरी सिन्चै पुगेन प्रश्न यसरी हुँदा हुन्छ है ठुलाले <laughs> पनि अचम्मै गर्नुहुन्छ कहाँको कुरो लगेर कहाँ लगेर टुङ्गाइदिनुहुन्छ राजन दाई अलिकति नेपाल एउटा जलस्रोतमा दोस्रो धनी राष्ट्र कृषि प्रधान देश भनेर चिनिन्छ विश्वमा तर हाम्रो देश नेपालमा के समस्या देखा पर्छ भने जलस्रोतमा दोस्रो धनी राष्ट्र भएकोले हामी अठारौँ घन्टा लोड सेडिङमा बस्न बाध्य छौँ जलस्रोतमा दोस्रो धनी राष्ट्र भएकोले हामीले एउटा खेतमा आकाशबाट पानी नआएसम्म हामीले खेती उब्जाउन सकिरहेको अवस्था छैन यस्तो अवस्थामा हामीले आज जुन किसानको घरमा खेतमा गएर हामीले कार्यक्रम चलाइरहँदा उनीहरूका केही पिर मर्काहरू हामीले बुझिरहँदा या किसानहरूबाट पनि यही समस्याहरू उठिरहेका थिए र सरकारवालाहरूले यस कुरामा ध्यान दिनुपर्छ जुन एउटा नेपाललाई कृषिबाट पनि चिनाउन सकिन्छ जल स्रोतबाट पनि नेपाल चिनिरहेको छ र यसबाट लोड सेडिङ मुक्त देश बनाउन सकिन्छ सरकारवालाहरूले यसतर्फ चाहिँ ध्यान दिन आवश्यक छ यसमा चाहिँ हाम्रो विचार चाहिँ कस्तो छ मलाई यहाँनिर अर्को फेरि एउटा होइन एउटा कुरो मन लाग्यो कि ठुलो आजभोलि चाहिँ हाम्रा कृषक दाजुभाइहरू छन् नि साह्रै बाटो भएछन् हेर्नुहोस् त ठाउँ ठाउँमा कृषक समूह खोलेर आफैले बोरिङ धसाएर धसाएर रा। कति राम्रा राम्रा धानका जातहरू रोपेर रोपेर के भन्नुहुन्छ त्यस्ता कृषक नानीहरूलाई वास्तवमा सबै ठाउँमा चाहिँ चेतना आएको हो यो अब पछिल्लो समयमा धेरै मान्छेहरू कृषि पनि पढ्न थाले अब खेती भने यसरी गर्नुपर्छ है भन्ने कुराको पनि ज्ञान पाउन थाले अनि खेतीको महत्व पनि बुझ्न थालेँ क्या आज भोलि त्यही भएर अब चाहिँ अब इनार खनेर हुन्छ कि के गरेर हुन्छ धान रोप्न सकियो भने अब विकास हुन्छ है देशको भन्ने कुरो पनि बुझेँ पहिला पहिला नेपालको खाद्यान्न विदेशतिर निर्यात हुन्थ्यो अहिले भारतको कुहिएको चामल नेपालमा किन्नुपर्छ चा? आयात गर्नुपर्छ त्यही भएर चाहिँ यो यस्तो भयो है अब या सुजनातिनी हो <laughs> <यो जो, laughs> के अरे ल भनिदिउँ नि त हो मलाई पनि त्यस्तै लाग्छ सुन्नुभयो नि मैले सिकाएको त्यस्तो लाग्छ भन्नु पनि यो जति पनि हामीले जानेका कुराहरू छन् नि यो सबै हाम्रो ठुलोबाले सिकाउनु भएको थियो <laughs> देख्नुभयो मलाई चाहिँ जेठे बाबुले फेरि एटिए बाबु हजुर ठुलो बाबाले देखेँ ठुलो बाबा देखेँ देखेँ आज एकदमै थाकिरहेको छ त्यही भएर यसो पछाडि बसेर चाहिँ ठुलो बाबाको कुरा अनि सबै यहाँको दाइहरूको भाइहरूको कुरा सुनौँ बहिनीहरूको कुरा सुनौँ भने यसो पछाडि बसिया कि ठुलोबा एकदमै गाह्रो भइरहेको त्यही भएर मलाई त के ठुलो यो आजभोलि त्यो असारे भाका छोडेर मान्छेहरू चाहिँ पप गीत नाच्न थाले फिल्मको गीत नाच्न थाले जस्तो लाग्थ्यो हजुरबा अँ अनि हजुरबा पनि छन् क्या हाम्रो यहाँ ठुलबा मात्रै नभइकन होइन आजभोलि त ओहो आजको यो कार्यक्रममा त बरू गत वर्षमा यत्तिको गाएका थिएनन् हाम्रा किसान दादा दिदीबहिनीहरूले रोपारहरूले त्यस्तै चाहिँ यो असारको भाका गाएका थिएनन् आज त भयङ्कर सुन्न पाइयो नि ठुल्बा ओहो त्यो हाम्रो मेलाको गीतहरू आज रेडियोहरू पनि आइरहेको थियो के के हो के के भन्यो ओहो त्यस्तो गीत पो कस्तो कि हो कि होइन ए भगवान् गीतको त म फेरि के भन्नुहुन्छ भने हिरो पहिला अहिले जान्दिनँ है कस्तो यस्तो छ नि त ए हिउँदमा खाउला स्याला है रोटी गर्मीमा कोसार सुन्नु सके भाजु ए हिउँदमा खाउला स्याला है रोटी हो ठुल्झा <laughs> अब यो असारको बेलामा चाहिँ हाम्रो ठुल्बाले भन्न खोज्नुभएको सबैजना हाम्रा दिदी दाजुभाइ जो चाहिँ कृषिसँग आबद्ध हुनुहुन्छ उहाँहरूले चाहिँ प्राङ्गारिक मललाई चाहिँ महत्त्व दिएर आफ्नो खेतीबारीमा जुटौँ भनेर भन्नुभयो होइन ठुल्ला त्यो पनि हो त्यसपछि असारको बेलामा दायाँ बायाँ गर्ने खड खडे खेल्ने त्यो बाक्सल खेल्ने तास खेल्ने यस्ता सबै काम बन्द गरेर मात्र खेतीपातीतिर केन्द्रित हुनु पर्यो अहिले बेलामा चाहिँ धान नरोप्ने अनि मङ्सिरमा धान काट्न पाइन भनेर झोग्राएर बसेर कुनै अर्थ छैन <laughs> अब आज रोपे पो काट्न पाइन्छ त भित्र आउन पाइन्छ नि त मङ्सिरमा त्यो कुरो कसले कात्तिक मङ्सिरमा भित्र आउँदा कति मजा आउँछ हो नि तर फेरि धान है फेरि ठुल्लाले फेरि आमा ठुल्ला नगरौँ अनि हाम्रो हजुरबा किन नबोली बस्नुभयो फेरि सधैँभयो बोल्ने मान्छे आज हजुरबा अब हेरै कान्छु अब के गर्ने अब दिनभरि हिँड्यो थाकियो त्यही भएर अब नातिहरू जल्दो बोल्नुहोस् न नातिहरू बोल्नुहोस् भनेर यसो सायद लगाए हाम्रो अब दिवस नातिको चाहिँ नि कुरो सुन्ने हो अब सुना के भन्नुहुन्छ यस्तो मजाको खेती गराएको छ नातिले है मैले भने उसले चाहिँ यही डाँडा गरे ठुलो बा यसपालि म धानमा पनि एकदम विशेष खालको धान लगाउँछु भनेर जेटे बाबुसँग सल्लाह गरेर बिउ तयार गरेर हिजो मात्रै दिवस खेतमा हेर्न जाँदाखेरि बिउ त ल झुलिरहेको चाहिँ अब त्यसलाई खेतमा रोपिसकेपछि नसरी रोप्ने ठुल्पा छैन अब यस्तो अब बिउ चाहिँ मजाले राम्रै भयो फल्यो भने बानीले पनि बिस्तारै अलिअलि साथ दिन थालिरहेको छ तर पनि अधिकांश किसानका छोराहरू चाहिँ अहिले आफ्नो किसान क्षेत्रलाई छोडेर विदेशी प परेको छ र आली लाउन चाहिँ एक्लै खटिनु छ आली लाउन मान्छेहरू पनि एक्लै नपाउने अवस्था पाइरहेको छ पहिला ठुलोमा हजुरबाहरूको पालामा कति कति देख्थ्यो आली लाएको तर हाम्रो पालामा चाहिँ यो हाल आली लाउने मान्छे पनि नपाएको छ अलिकति दुःख लाग्छ र जेटी बाबुसँग सोधेर राम्रो खेतीपाती गरौँ भन्ने ठाक छ यसपालि सुन्यो सुन्यो राजन सुन्दैछु हजुर मैले सिकाएको ठुलबाले सही कुरो गर्नुहुन्छ अब जति सिकाउनु भएको छ ठुलबा हजुरबाहरूले नै सिकाउनु भएको छ जेटिए साहबले नै सिकाउनु भएको छ र कृषक दाजुभाइहरूलाई अनुरोध पनि छ सधैँ आइतबार चार बजेको अर्पण खबर पछि आउने गर्दछ कृषि चौतारी जेटिए साहब र हाम्रा डाँडागरी ठुलबाको कुराकानी हुन्छ तपाईँ अब भर्खरै धान रोप्नु भएको छ अब यो धानलाई कसरी राम्रो गराउने भन्ने सरसल्लाहको लागि पनि उहाँहरूसँग कुराकानी गर्नु सक्नुहुन्छ कि कसो हो र ठुलबा मैले राम्रो लखर, लखर, लखर, लखर, लखर, लखर <coughs> आ, अब सधैँ आइतबार यो पिपल चौतारीमा अब हाम्रो जेठी बाबु लखर हिँड्दै आइपुग्नु हुन्छ मोटरसाइकल उतै तल फेदिसम्म त हो नि त्यहाँबाट माथि त्यो मोटरसाइकल हो कि भटबाट के जाती हो उग्लन नगेरै अनि त्यही भएर अनि जेठे बाबु आइसकेपछि ल है जेठ बाबु मेरो त धानमा रातै लायो के गर्ने हो भनेर सोच्छु अनि चेटिए बाबु एकचोटि पहिला मुसुकै हाँस्नु हुन्छ क्या अनि होइन जेठे बाबुले के गर्न खोज्या हुन् मुसुकै उडाउन लाग्यो कि क्या हो भने त हेर्नुहोस् नाडा गरे ठुला बा यो राते लागेको त पुतली समूहको किराले काटेर हो त्यसलाई चाहिँ निमित्त नपार्नको लागि अब घरेलु उपचार हो भने गाईको गौतले हुन्छ कि खरानीले हुन्छ कि अथवा अब चाहिँ सल्लाह प्राप्त औषधि ल्याएर त्यो हाम्रो छिटनीमा राखेर रा। छेटेर पो हुन्छ कि उहाँले आइडिया दिनुहुन्छ त्यो आइडिया दिइसकेपछि राते लाग्ने किरा पनि सेन्टी फ्लेट धानको बाला पनि असाध्य झुल्ल थाल्छन् कार्तिक मङ्सिरा भित्राउन पाइन्छ त एक दमे एक दमे। उता गोठा कराई त्यो हो त्रै होइन दुने मात्रै होइन असार पन्ध्र भने होइन त्यो त मलाई पनि थाहा छ ओ त्यहाँ हेर्नुहोस् त डरा गरेर ठुलो आवाले चक्ने चिउरालाई होइन कतिरहेछन् नि ऊ हेर्नुहोस् न खाइरहेछन् र अन्तिममा हाम्रा कृषक दाजुभाइहरूलाई आज आज हमारा कृषक दाजुभाई दीदी बनीह माजमा गए लाइव कार्यक्रम जोड़ कार्यक्रम कस्तो भैया कुन्नी कार्यक्रम तब्रोग ठीक नराम भैप प्रतिक्रिया दूर हमी आगामी वर्ष में सुधार आवने प्रयास में करने सदैं हमी तबक संपर्क में रहने जमर्क में रही रह आज को इस कार्यक्रम बान पर्चे सा साहब कहीं भाई र तपाईँले हामीलाई सुनेर साथ दिनुहुन्छ धेरै धेरै धन्यवाद दिन चाहन्छु र आइतबारको कार्यक्रम कृषि चौतारी चाहिँ नछुटाउनु होला कृषक दाजुभाइ दिदीबहिनीहरू सुनेर सरसल्लाह दिनुहोस् तपाईँहरूलाई जसरी हुन्छ हामी त्यसरी नै सरसल्लाह दिन्छौँ तपाईँको खेतीपातीमा अझै राम्रो गराउनको निम्ति भन्दै म पनि अब छुट्टिनुपर्छ अब टाढा जानुपर्छ अब यो सहर बजारतिर पुग्नै पऱ्यो पुगेर मात्रै नआने अब के गर्ने यस्तै धेरैजना साथीहरू छन् म राजन गुरुङ म पौडेल र म दिवस गौतम अनि म जेठे बाबु र म टाढा गरेँ ठुला भा को हो राजाले आफै बताइदेऊ भाइ हामी सबैजना साथ छुट्टिन्छौँ हवस् त नमस्ते चुले फलोपट्टे छङ छ हिमल चुली फलोपट्टे छङछ गर्ने खोला लुकी चिपेलाको माया नभनिदिनु होला नभनिदिनु होला को दर्पण सुनो होला